यो कथा, कथा कथा यो कथा संसार आजको कथा संसार वरिष्ठ साहित्यकार रमेश विकलको सम्झनामा आज हामी वहाको कथा लाहुरी भैँसी प्रस्तुत गर्दैछौँ यो कथा हामीले नयाँ पत्रिकाबाट पढेका हौँ र कथा वाचन गर्दैछु म सहदेव लुखरिया घड़ा तो निक रमजम देखि आंगना पिक् मं झारेबा आंगन को ढीलब निहा लुखुर को आंगन में एउटा कालो कालो वस्तु क्या होने हड़बड़ाए मानौ त्यहाँ वरिपरि अर्को कुनै मानिस हरदमुनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ बोलिसकेपछि उनी आफै झस्केर चारैतिर हेरे नजिक वरिपरि अर्को कुनै जीवित अस्तित्व छैन केवल आफू ठिङ्गो उनी आफै लज्जित भए अनि खिस्सिएको स्वरमा तल्लो पाटो खन्न लागेको रामगिरे घरतिर हकारे रामे, रामे? लुखुरेको एउटा कालो कालो डुङ्गो जस्तो पनि छ अँ भा होइन भा अस्तु कता हुँदो हो तल लुख्रे म हिँड्लिन जान्छु त भन्थ अल्याए पो कि त राम्रे बडबडाउँदै द्वारेबाको आँगनतिर उखु द्वारेबाका गोडामा पुर्पुरो टेका अनि निधारमा हातको छारी पारेर लुख्रेको आँगनतिर निहालेर हेऱ्यो ए हो ऊ क्या छ त्यो हो बज्याले द्वारे बाले भने लुखुरेले को स्वर मेंुखी उनी सपनामा में पत्या सकते साँच्चै नै उसले भैँसी ल्याएको हो भने यो जतिको घोर आश्चर्य र घोर अपराध अरू केही हुनै सक्दैन आफूले एउटा भन्या जस्तो लाहुरी जमका गर्दा गर्दै छेपारको खान भइरहेछ लुखरे नाथुले भैँसी ल्याउने यो कसरी हुन सक्छ उनलाई यो आफ्नो द्वारेपनाको निमित्त एउटा थप्पड झैँ लाग्यो उनले मनमा असजिलोपनाको अनुभव गरे भित अलिकति चस्के मुटुमा कसैले फोन बाजा कोसियोले चस् खोचिदिए उनलाई लाग्यो कस्तो भैँसी ल्याएछ लुखे बजि खोइ बाईसम्मको हेरेर ल्याउनु पर्ला भन्थ्यो लुखे रामेले सपनामा डुबे झै एक तमासको स्वरमा भन्यो उसका आंखा एक टीस लगे लुकुरे आंगन तीर हे थे सायद ऊपनी आप रूप से भर सपना में चार नुगक थी द्वारे बाको मोटु में ज्यादा उत्सुकता को काउकुती कुत्कुत्याये कस्तो भैंसी लिया लुखे बजी उनका गोड़ा भयानक आकर्षण शक्ति खींचे लुखुरे घर तीर लुकड़े आंगन में उसको चार वर्ष छोरो पोड़े लाहुरे भैंसी का थपडी बजाऊ घुम् थे बाबुले आफू भन्ज्याङमा भैँसी ल्याइ पुर्याएदेखि नै उसको भैँमा खुट्टै थिएन बाबु आँगनमा आइपुग्दा नपुग्दै उसले बाबुले भैँसी ल्याएको कुरा आफ्ना सबै दौतरीहरूलाई भनेर आफ्नो आँगनमा जम्मा पारिसकेको थियो बाबुले आँगनमा पाइला राख्न साथ ऊ खुसीको आवेगमा उफ्रिँदै गएर बाबुको दौराको फेर समातेर झुन्डिन पुगिसकेको थियो बाबा बाबा हाम्रो भैँसी त हो नि है भरे त यति ढुङ्ग्रोभरि दुध दिन्छ बाबै अनि मही पार्ने अनि धेरै घिउ सहरा लिएर बेचेर हामलाई हामीलाई राम्रो दाउरा किन्ने हगी बाबा किन्ने अघि हगी भन्यो लौ लौ अब सहरा जाँदा राम्रो दाउरा किन्नु होला नि त लुक्रेका वठमा अहिले मधुर हाँसो खेलिरहेको थियो उसको मन आज प्रफुल्ल थियो छोराको लिडे ढिपीले आज उसको मनमा कटुता पैदा गरेन अनि वेदनाले उसको मुटु चिरेन किनभने कटुता र आत्मप्रवञ्चमा पैदा गर्ने निराशा उसको खत्तम भइसकेको थियो आज उसको आँगनमा लाउरी भैँसी सार सहँदै बाँधिएको थियो त्यो लाहुरी उसको सानो छोरोको धेरै कालदेखिको लिडेढिपी र नमरने सपनालाई पूर्ति गर्न कल्पवृक्ष दैलोमा बाँधिएको थियो उसले लाहुरीतिर अत्यन्तै स्नेह र ममताको आँखाले हेर्यो सन्ध्याको शीतल हावाको स्पर्श उसलाई त्यति बेला भाग्यको मृदु हातले स्पर्श गरे झैँ लाग्यो आमाको स्नेहले सुमसुम्याए झैँ लाग्यो बिस्तारै लाहुरीतिर गयो गजबको लाहुरी भैँसी बडो बाह्र माने बाटा जत्रो कल्चौडो झिङ्गा पनि चिप्लेला जस्तो चिल्लो कालो जियो छोटा छोटा तर मोटामोटा सिंह उसका अङ्ग प्रतङ्ग सबै रोमाञ्चित भएर लाहुरीको जिउमा घैति पनि उमङ्गमा डुबेकी थिए उसले आज अघि पछिको जस्तो झर्को फर्को केही नगरी लोग्नेको प्रत्येक आज्ञा मानेकी थिए अघि पछि लुखुरेले लोहटामा पानी माग्दा दस थरी जवाब दिने उसले आज बोल्नै नपरी पानी टक्र्या अनि लोग्नेले अराउनै नपर्ने गरी पुरानो मकैको पिठाको खोले पकाएर लाहुरीलाई खाना दिए दुई डोका खाँदी खाँदी घाँसको भारी ल्याएर पिँढीमा थुपारेकी थिए यो चाहिँ भरेलाई भनेर अनि आज ऊ बडो उत्साहले भित्र र बाहिर फर्याक र फुरक गरिरहेकी छ लुखुरेले हेऱ्यो ऊ मनमा फुल्यो यो सबै लाहुरीको प्रताप थियो नत्र घैँटीको हँसिलो अनुहार हेर्न उसको मिठो बोली सुन्न लुक्रेको आँखा चौबिसै घन्टा छटपटाउँथे कान चौबिसै घन्टा तिर्खालो हुन्थे एक वचनको दस वचन जवाफ दिने राम्रो कुरालाई पनि नराम्रो र अप्रिय रूपमा लिने कहाँ कि अघिपछि कि घैँटी कलह र दुष्टता मूर्ति अनि कहाँ हँसिली खुसिली आजकी घैँटी ममता र सेवाकी मूर्ति मुग्ध भएर स्वास्नीको फर्याक फुरुक हेरिरहेको लुखुरे अति प्रसन्न भएर हाँस्यो अनि चारैतिर हेऱ्यो आज सम्पूर्ण प्रकृति नै हाँसे जस्तो उसलाई लाग्यो पश्चिमपट्टि डाँडामाथिसम्म फैलिएको सिन्दुरे लाली अनि घरको वरिपरि फैलिएको वनजङ्गल पाखा पहरा अनि रुखपात सबैले आज उसको खुसी मिसाएर हाँसे झै उसलाई लाग्यो उसले अहिले साँच्चै पाँच पाँच कोष बाटो हिँडेर आएको थकाइ सबै बिर्सियो ऊ बिस वर्ष जोसमा आफ्नै हातले लाहुरीको चाकरी गर्न थाल्यो आफ्नै हातले फेरि खोले तताएर खान दियो जिउमा कटकटिएका सुकेका गोबरका पाप्रा आफ्नै हातले धोइ पखाली गर्यो पाहाडालाई आफ्नै हातले तेल खान दियो यो सबै सकेपछि ऊ मग्न भएर लाहुरीको जिउमा मुसार्न लाग्यो जीव में टाश्यूलास बेला उसको आंगन में द्वरेबा पदार्पण पन करें उनको साथमा रामबिरे थियो अनि घमाने र खलाल पनि थिए द्वारे बाले आफ्ना चिल जस्ता आखा त्यो देख्दै रहर लाग्दो लाहुरीमा गाडे चिलले गाडे गाडेझै तीखा घोच्ने आखा। अनि अरूले पनि विभिन्न भाव र सपना आखामा भनेर त्यही लाहुरीमाथि मानसिक हमला गरे कति हालिसे लुखे मग्न भएर लाहुरीलाई सुनसुमाइरहेको लुखरे द्वारेबाको गुलियो स्वरले झस्क्यो अहबा उसले हटबडाएर हेऱ्यो द्वारेबा आँगनमा ऊ हटबडाएर उठ्यो हत्तर पत्त द्वारेबाको घोडामा ढोगिदियो अनि लेग्रो तानेर भन्यो पर नै <laughs> गोडा <laughs> सत्र बिस कि कसो भा उसले अलि जिज्ञासुको आँखाले द्वारेको मुखमा हेऱ्यो लुखुरेको स्वरमा बजेको अपूर्व आत्मतृप्तिको संगीत र आँखामा छतल्कने सुनौलो सपना द्वारे बाको आँखामा त्यति मिठो लागेन हृदयमा केले केले चस्स घोचे चाहिँ अलि जिब्रामा अलि टर तितो नमिठोपना रमाए चाहिँ उनले अनुभव गरे उनको अनुहार अलि नमजा लागे चाहिँ एक निम्ति खुम्चियो आखामा आंखा में दावा नल को फिलुंगो झ रोको तर ये सब विरोधाभासाई आप मीठो चिप्लाई भि छोप्न उत्काल छफल भे खो बाईस क्या सकसी को जात ये उजिक गए नजिक गए भैंसी को सबकुरा झाँचे निवरिए थून रो झाँचे चारैतिर घुमेर जिउ डाल आँखा सिङ सबै जाँचे फराकिलो पुट्ठा बार माने बाटा जत्रो कल्चौँडो अनि मोटा मोटा थुन अनि चिल्लो कालो झिङ्गा पनि चिप्लेला जस्तो आम अनि निला निदोष आँखा छोटा छोटा मोटा सिंह भैँसी साँच्चै गतिलो देखिन्थ्यो रहर लाग्दो देखिन्थ्यो द्वारेबाको मन धमिलिएर आयो धुवाले धुवासिएर कपडा धमलिए जस्तै भयो अ भैँसीलाई त अलि बढी हालिस अब दुध कति देला अब कल्टो मात्र भएर के गर्नु मासु खानु भएन मोटो छ भनेर उनका आँखा र नाक अलिक खुचिए लुखोरेको सातो ओडि गयो किन र भा उसले ससंकीत्र भयभीत आँखाले द्वारेको आँखामा हेऱ्यो त्यहाँ उसले कुनै किसिमको विकार फैल्याउन सकेन किनभने द्वारेको मनको सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुङ्गाभित्र लुकेको ओठमा फरफराइरहेको थियो अब द्वारेवाले उसको शङ्काले फुस्रिएका आँखामा गहिरोसँग हेरे अनि एकपटक फेरि जाँच्नै कष्ट उठाए उनले लाहुरीको चारैतिर घुमेर जाँचे अनि अन्त्यमा बडो गम्भीर भएर हुन सकेसम्मको सहानुभूति स्वरमा छरे बाभैनी भैँसी त धम्की छ कसो रामे हेर त हेर कि मैले जानिनँ हौ रामबिरेले एकपटक द्वारेबाको आँखामा हेऱ्यो अनि उनले जस्तै भैँसीको चारैतिर घुमेर जाँच्यो अनि खुलाल घमानेले पनि त्यही अभिनयलाई दोहोऱ्याए अन्तमा रामबिरेले बडो लातारी साथ घोषणा गर्यो अब द्वारेवाई भैँसी घमाने र खुलाल एकैसाथ घन्के हुन त त्यो घन्काइमा रामबिरेको समर्थन अथवा विरोध के थियो कुन्नी तर द्वारेबाले यसलाई आफ्नो समर्थनपट्टि बङ्ग्याइहाले अब हाम्रा आँखालाई भुल पार्न त बाबै वा अब के भन्नु अब यही ज्यानले कतरा कतरा भैँसी सुमरियो आँखा कतिला नभैदिया त ढुटी माटी भइसक्ने थियो नि लुखुरेले दिउँसै तारा देख्न थाल्यो अन्तत कालीमाको महाराहुले आफ्नो काल देखिको सपनाको जुनलाई सलक्क निरेशै उसलाई लाग्यो अनं अंधकार को खाडल मा अमल अमल भगवान अब भाष्य का बुटोसम तईपन उसने कोशिश कर ेका आँखी को तेई त्यही बाकल त्यस्ताका कुरा पत्याउन थाले त मान्छे खोला पर्छ खोला कतिलाई भर्खाना जाक्यो त्यस्तो बेमानी पो हो त त्यो त कसो रामे कि मैले मिठा बोल्याले यो भैँसी धम्की रहेन छ रे भने हाम्रो मुख जाँड हालिदिनु जाँड लौ रामबिरे घरतिले बडो दृढ भएर भन्यो र आफ्नो वचनको तौल द्वारेबाट आँखामा खोज्यो लुखुरे दुवै हातले पुरपुरो समातेर आँगनमा बस्यो केही क्षण अगाडिको उसको मानसिक सपनाको फुलबारीमा एक्कासी तुसारो भइरियो अघिसम्मका उमङ्गमा खिलखिलाइरहेको उसको चारैतिरको वातावरणमा अहिले अवसादको कालो बादल दौडियो उसका आँखा तिर्मिराउन थाले आँखा अगाडिको हाँसिरहेको आकाश गाइरहेका चराचुरुङ्गी नाचिरहेका लहरापात सबै धमिला देखिन थाले शरीरभर पसिना पसिना चिट चिटाए झै उसलाई लाग्यो के त उसले देखि पाली पालिराखेको सपनाको संसारमा भुइँचालो आयो के त उसले सुन ठानेर पानी सरी पैसा बैरिएको वस्तु पित्तलको टुक्रो ठहरियो के त उसलाई उसको भाग्यले यसै गरी ठग्यो हेर्दा हेर्दै घर भैँसी सानो पोडे सबै बादल, भित्र, पसे उसलाई लाग्यो है उसको छातीबाट एउटा दर्दिलो सुस्केर निस्केर वायुमण्डलमा रुमा असक्ति काठ हो भोलि नै लगेर त्यसको डिंगो, त्यसैको दैलोमा मिल्काइदिन्छु म अरे, लुखुरे दुःख र पीडाले बडबडायो बाबुको एक्कासी बदलिएको भाव देखेर अघिसम्मको संसारको बादशाह झैँ खेलिरहेको सानो डराएको र शङ्काएको आँखाले बाबुको अनुहार हेर्न थाल्यो अघिसम्म सम्पूर्ण अङ्ग र सम्पूर्ण चेष्टाबाट हाँसो र प्रसन्नताको वरदान वर्षाइरहेकी घैँटी पनि अहिले पानीमा परेको गुइँठा फुले झैँ फुलेको ढोकाको एउटा फक्ल्याटो समातेर उभिरहेकी थिए लुखुरेले देख्यो सबै अनुहार ओइलाएका थिए द्वारे बाोप्टेको दिन बेलुकी भैँसीले दुध पनि थोरै दियो वास्तवमा पाँच कोष बाटो हिँडाएर ल्याएको हुनाले त्यो स्वाभाविक पनि थियो तर यो स्वाभाविक घटनाले पनि लुखुरेको मनमा शङ्काको बीजलाई अङ्कुराउन मलजल गर्यो साँच्चै दुध किन कम्दियो भैँसी खोट नभएको भए यस्तो किन भयो रात भर ओ्यानमा छटपटाइ मात्र रह्यो उसको जिउको एक एक अणुमा हजारौं अरिङ्गालिरे झै चर्किरहेको थियो एकातिर बालक छोराको रात दिनको सपना जपना पछिको रटना चक्ना चुर हुनु अर्कातिर त्यत्तिका रुपियाँ खोलो लाग्नु त्यो पनि आफ्नो गोजीबाट छिक्न सक्ने भैदिया भए त के थियो पैसा भन्या छोराको हातको मैल आज यसले कमायो भोलि उसले उडायो भोलि उसले कमायो पर्सि यसले उडायो तर नेपाल बाहुनको ऋण उसले कुन झुनीमा तिर्ने लुखुरे यताबाट उता उताबाट यता छटपटिन था थाल्यो अँध्यारोमा उसको आँखा अगाडि त्यो दुई सय पचास रुपियाँ नेपाल बाहुन भएर नाच्न ना थाल्यो अनि त्यो नेपाल बाहुनको मूर्ति फलाम जस्तै कालो भयो अनि त्यसका औलामा लामा, लामा नङ्रा निस्के लाङ्रा आफूतिर बढ्दै आएका थिए असह्य पीडाले लुखुरेको घाँटीबाट विलक्षण सुस्केर मिसिएको चित्कार त्यो अन्धकार मर्म लियो त्यो चितकारले चितकार घैठीको मनमा लोग्ने प्रति सहानुभूति जन्माउनुको साटो जुन उग्र क्रोधको राको सल्काउन घिउ कोपो काम दियो अभागी ग्वाङ यसो आफूभन्दा जान्ने सुन्ने दुई चारजनालाई लगेर देखाउनु पर्छ त्यत्रो पैसा लगेर भर्खाना डढेलो सल्केको अघि साँझसम्म महामाया जस्तै घैँचीले अहिले रणचण्डीको अवतार लिइसकेकी थिए एक त भैँसी स्याहार्ने लोभले उसैले आफ्नो नाक कान पनि उतारेर दिएकी थिए दोस्रो त्यसमाथि त्यत्तिको ऋण अनि त्यसको ब्रह्माण्डमा आगो सल्किनु कुनै अस्वाभाविक थिएन एकातिर घरबाट साउलाई सुम्प्यो अर्कातिर अर्काको नाक कान्डी त्यायो अनि त्यसमाथि माल ल्याएको पनि फुटेको आँखाले हेरेर अरे ल र भोलि बिहानै जहाँबाट ल्याएको त्यसैको सिनो त्यसैको दैलोमा मिल्काएर आउनु अन्धा ऊ हुनाउँदै कटेरामा छिर्यो लुखुरेलाई अहिले अरू कुरा भन्दा पनि स्वास्नीको वचनको धार असह्य हुन थाल्यो ऊ सोर यति राम्रो भैँसी खोटी नभैदिया भए यो बुढोमा किन पिल्सिनु पर्थ्यो खोटी भैँसी पुग्लुक्क ढलदियो भने लुखुरेको मुटु खाम उसले अँगेराको आगो पुगेर बत्ती झुर्क्यायो न बाँध्या बाँधै किलाई पुलुक्क ढले पुगेको छ कि कटेरामा गयो उसले बत्ती खोपामा राख्यो भैँसी जस्ताको त्यस्तै किलामा भाँधिएको थियो कालो चिल्लो भारा माने बाटा जत्रोर कल्छौँ झिङ्गा पनि चिप्लेला जस्तो कालो आग छोटा छोटा मोटा पातले मुडे सिङ निला निला निर्दोष आँखा कतै पनि कुनै हेरफेर छैन उसको छातीबाट गहिरो सुस्केरा सन्तोषको सुस्केरा निस्क्यो तर त्यो सुस्केरा चिसो थियो साँच्चै यो भैँसी खोटी नभिँदा झुक्यन में पारना तो ये कतरा कतरा मै सुमरी सको धरेबा को स्वर अच्छे कान में घंकी साइन लुखुरे पीड़ा लुखुरेता फर्क ओछान में पलट्य तरह छटपटी बाहे रात सी उसने सकिन त्यसमाथि स्वास्नीको घोचेचले त उसको मुटु छिया छिया अभागी के गरी मुटुमा साँच्चै घरि घरिएको मुटु आशंकाले काम साँच्चै कतै किलामा बाँधा बाँधै भैँसी भुकलुक ढल्यो भने धम्की भैँसी न हो अनि ऊ रन्कामा घरिघरि उठेर कटेरामा जान्थ्यो आँखाभरि भैँसीलाई हेर्थ्यो अनि मायाले उसको जो सबै मुसार्थ्यो चिल्लो कालो आमा बाह्र माने पाटा जत्रो चोड़ा, छोटा छोटा पाताला पातला सिल अनि फराकिलो पुट्ठा निर्दोष निला आँखा अनि फेरि ओक्षारमा लड्थ्यो तर घैठीको मुटु छेन्ने बच्चनले सुइरो जस्तो भएर घोचिएर हुन्थ्यो अनि अँध्यारैमा आखामा पछुतो र छेमा याचाना भनेर श्वास्नेतिर हेर्दथ्यो वास्तवमा घैँटी पनि अब अचाक्ले गर्न थालेका थिए बिचारा लोग्ने मात्रै के गरोस् उसले पनि खोले लागोस भनेर त पैसा उहिरिएको होइन नि यो त उनीहरूलाई भाग्यले ठगेको बाँठी ढकालको दया जागेको कु। यो कुरा त्यो श्वास्नी बुझ्दिन यो कुरा त्यो श्वास्नी किन बुझ्दिनँ हे बाठे काटेको भस्म खरानी भइजाओस् गरिबलाई रुवाएर गरिबको धनले नपोले त कहाँ छोड्ला र हेर्मेश्वरी आफूलाई पोल्या थाहा छैन अर्कालाई पोल्या सपना देख्ने त्यही सिनाको मासु बेचेर उडाउने सुर्छ कि क्या हो खैँटीको स्वर रोग र पीडाले कामिरहेको थियो लुखुरे के गर्नु भैँसी नै फर्काएर लैजाउ न त भने पनि त एक त पाँच पाँच कोष बाटो हिँडाएर लैजानु दोस्रो लोप्पा खुवाएर पठाइदिन्छ के भनेर हात पर्या थैली फिर्ता दिइरहन्थ्यो र रा। त्यस्तो जमानदारी भए त गरिबलाई त्यस्तो झुक्क्यानमा पारेर सत्यनाश गर्ने थिएन नि लुखुरे आफूभित्रको वेदनालाई छातीभित्र दबाएर मुर्दा लडेझैँ लडिरहे बगाई भरी, कली मैलो भोलीपल्टे का बुजुर्ग बिहान बिलुकी तमाकू खान गुख दर्द पोखन ठूलाठालूक घर में जमा हो गांवभरी को टीका टिप्पणी होधारों मुख लाएको लुखुरे आयो द्वे बाोड़ा में शिटेका डराए बस द्वर कट्टू स्वर में भैंसी हिजो साबु दूध दिया देखो लुखुरेले डुबेको स्वरमा भन्यो साँच्चै ऊ निराशाको अतल गहिराईमा डुबेको थियो अब हामीले भनेको त द्वारेबाली अरूसित हेरेर भने यो लुखे बजिया सोझ हो मधेस मारेर आएको बाहुठे के मान्दो भसक्कै ठगिँदैछ यो जहिरे पनि उस्तै सुझ्न बुझसँग त्यत्तिकै पैसा बहिरिनु हुन्थ्यो कि त हामी पनि त थियौ एति भनेर द्वारेबा भर्खरै कान्छी घरतिनीले टक्राएको तमाखुबाट खरानी उडाएर तान्न थाले तब ता त भन्या बिग्रने बोलमा आउँदैन मती भनेको त्यही हो अब खोटी भैसीमा थैली खन्याएर अब अरू कसले लाला त बुढाथोकीले दुखुरेको सुकेको अनुहार हेरेर भन्यो अब कुन चाहिँ यही जस्तो आँखा फुटेको होला त खोटी भैँसीमा थैली खन्याउने ल तनै भन् ल भन, द्वारेले भने र उपेक्षाले मुन्टो भटाएरे रिन गरे त होला नि घमानीले भने यसको भैँसी खोटी रहेन रहेछ भने त हाम्रो मुख अबक्षिदिनु द्वारेका पुरेत सिताराम पण्डितले हत्केलाले नाक मास्तिरा फर्काउँदै लामो लेग्रो तानेर घोषणा गरे अनि द्वारेबाको मुखतिर हेरे वास्तवमा उनले लुखुरेको भैँसीको अनुहार पनि देखेर होइनन् तर कदाचित द्वारेबालाई खुसी पार्न सकिन्छ भने गाउँको भैँसीको त के कुरा बम्बईको तिलकराम मारवाडीले किनेको रोल्स रायस मोटरमा पनि खोट निकालाउने हर्दैनथे यी सबै किसिमका साचा झुटाको संयुक्त हमलाले लुखुरेको मनको कुनै पनि कुरामा कुनै किसिमको आशाको झिल्को सम्मान पनि रहन दिएन उनको आत्मा विकल भएर बिलाप्न थाल्यो द्वारे भा म त खोला परे असत्य बाँउेले मेरो सर्वस्व गर्यो म त जोगी बढेर हिँडे पनि भोरे भा क्या गर्छस् त बाई तेरो बुद्धिलाई त हो नि अब हामीले गरेर हाम्रा सल्लाहले होइन क्या अरे हामीलाई के भन्छस् द्वारे बा ज्यादै कठोर देखिन्थे लुखुरेको मन भरिएर आयो बा मैले आफ्नै बुद्धिले, आफ्नै घोडामा बञ्चो हाने अब के गरौँ बाहानीको नाक कानको त भला केही थिएन भर्सेर परोस् भनौँ नेपाल बाहुनको दुई सय पचास ऋण कहाँबाट तिरौँ हे ईश्वर म के गरौँ हौ लुकुरेको सोर साँच्चै वेदनाको भारले धर्मराय झैँ कामिरहेको थियो हे hey ई् म के गरौँ अब अब अरू चुक्ति नै छैन hey बाबै अब म के गरौँ अब अरू त चुक्ति नै छैन बाबै रामवीर एउटा कुनाबाट अब त्यही सिनो लगेर फिर्ता दिए मात्रै हो के कर्कलाको पातको पानी जस्तो कुरो गर्दै हो रामे छुसी द्वारेबाले रामबिरेको कुरालाई हावामा उडाइदिए त्यो मुलुक मारा बाहुठे त्यसलाई तिमीले चिनेकै छैनौ के भनेर दिइरहन्थ्यो र हात आर्या पैसो खाइदिन्छ लोप्पा बा म त बितेँ अब म के गरौँ बा म त खोला परे म त खोला परे ए भगवा लुखुरे बगरको माछा जस्तै झटपट आयो तँलाई त अखडै पऱ्यो अब, गर आ, अब, अब गर के गर्छस् रामबिरेले सबभन्दा हितुझै बोलीमा सहानुभूति घोलेर भन्यो आद्वारेमा अब त्यस्तो होइन लुखे बौरा गाउँको गरिब हो च्यापोमा परिग हो अब तपाईँले विचार नगरे कसले गर्छ यसको विचार के कुरो गर्छ से राम्रे त यसलाई उकास्नु म आफू खोला परौ होइन बा सौ पचास भन्या तपाईँको निम्ति पासाङ बराबर छ तर गरिबका त घरबार उठ्छन् नि तपाईँले नगरेको कसले गर्छ त हो बाचारालाई तपाईँले नै गरिदिनुपर्छ गरिब अनाथ हो जुत्ताभर चाकरी गर्छ बुढाथोकीले पनि रामबिरेको कुरालाई टेवा दियो द्वारेवाली निकै बेर गम खाए आखिरमा बडो गम्भीर स्वरमा लुखुरे माती जन्म जन्मान्तरको बिर्साउन नसकिने उपकारको बोझ लाद्न लागेको झैँ घोषणा गरे के तिमीहरू सबै त्यसै भन्छौ त अब त्यसै हो भने म के भनौ एउटा गरिबको उपकारै छै तर भएको त लुखुरे पनि अब सय पचासको मुख नहेरोस् अब कि त सौ पचास खर्चेर भैँसी तयार गराई छाडे कि खोलामा जाकिए अब एउटा गरिबको उपकारै हुन्छ भने अब लौ के भन्छ है लुखुरे रे द्वारे भाका कुरा मनासिबुन् यस्ता भैँसीमा पैसा हाल्नु सिमानामा पैसा हाल्नु जस्तै हो यति माया मार्दामा लुखेलाई मर्का छैन यो लेग्रो सीताराम पण्डितले झिकेका थिए उनी धर्मका सारथी भएकोले उनले भनेको कुरा शास्त्रको वचन हो मानौ उनी यस सभाका निर्विरोध सभापति हुन् र उनको निर्णय अन्तिम निर्णय हो लौ पण्डित बाजेको समेत यही राय छ त के भन्छ रामेले रामे लुखुरेको मुखेरी के लुखे? द्वारे बाक आँखा निकै खोज्ने काटका थिए लुखुरे के भनोस बाउरा? उसले सबैका मुखमा हेर्यो द्वारे बुढाथोकी रामे र पण्डित बाहेक सबै मौन थिए उनीहरूका आँखामा विवस्ता थियो उनीहरू लुखुरेको आँखा हेर्न नसकेर निहुरे बेलुकी पख द्वरे को आंगन में निक्त रमझम देखे आंगन में लाहौी भैंसी बांधे चि कालो बाटा जोत्रो कलचौड़ो भैंसी का वरीपरी द्वर का आधा दर्जन केटाक के झम द्वारे बुढ़ा बीस वर्ष जोश में सुसार करें द्वारे भुस्सा दिदा दीदी एक पटक टाउ को उठाएर हेरे लुखुरे आंगन आज रमझम थे लुखुरे का बाबू छोरा आंगन को डिल में ते बेला रामबीर द्वरे का आंगन में उठले र उन ढोक दिया कसो रामे भैसी हिरा एक एक। एक पटक एकपटक फिर द्वारे ले रटक रा, आँखा उठाए लुकरी को घरती हेरे डाँडाबाट ओर्लिएको साँझको मट्याइलो छायाले कमस मट्याइलो पार्दै लगेका लुख्रेका बाबुचराको आकृति एक एकपटक लाहुरीतिर हेरिरहेका थिए कथा संसारमा आज हामीले लाहुरी भैँसी प्रस्तुत गऱ्यौँ यो लाहुरी भैँसी हामीले वरिष्ठ साहित्यकार रमेश विकलको सम्झनामा प्रस्तुत गरेका हौँ यो लाहुरी भैँसी हामीले नयाँ पत्रिका डट कमबाट पढेका हौँ कथा सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँलाई कथा संसार कस्तो लाग्छ तपाईँ पनि कथा सिर्जना गर्नुहुन्छ र आफ्नो कथाकृति कथा संसारमा सुन्न सुनाउन चाहनुहुन्छ भने आफ्नो कथाकृति हामीलाई पठाउनुहोस् आफ्नो कथा, कथा हामीलाई हा इमेल मार्फत पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो नेपाली कथा संसार नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति हो कथा संसार तपाईँ डब्लु डब्लु सुन्न सक्नुहुन्छ यो कथा मन परे साथीभाइलाई भन्नुहोला नमन परे हामीलाई भन्नुहोला लौ त फेरि भेटौँला कथा संसारमा म सहदेव आजलाई छुट्टी